सपना सुनाउला लिलाम गर्दैछु कुनै दिन बनाउला लिलाम गर्दैछु सपना सुनाउला लिलाम गर्दैछु कुनै दिन बनाउला लिलाम गर्दैछु साहुले यही झुपडी देखाएर भन्छ साहुले यही झुपडी देखाएर भन्छ पतिञ्जुल बसौला लिलाम गर्दैछु सपना सुन सुनौला लिलाम गर्दैछु कुनै दिन बनाउला लिलाम गर्दैछु कहाँ कहाँ सही गर्नु छ भने सही छाप गर्नु छ भने अवै आउला लिलाम गर्दैछु सपना सुनाउला लिलाम गर्दैछु कुनै दिन बनाउला लिलाम गर्दैछु गजतकार भएर के लिलाम गरिन् गजलका भएर के लिलाम गरिन् बाँकी छ मृगाउला लिलाम गर्दैछु सपना सुनाउला लिलाम गर्दैछु कुनै दिन बनाउला लिलाम गर्दैछु अन्जानले रामनाम शिवाय के लान्छौँ अन्जानले रामनाम शिवाय के लान्छौँ म मर्दा हेरौला लिलाम गर्दैछु सपना सुनाउला लिलाम गर्दैछु कुनै दिन बनाउला लिलाम गर्दैछु चितवनका सर्जक कपिल अन्जानको गजल सृजनालाई स्वर्णिम प्रहरको नयाँ श्रृङ्खलाको चाबी बनाएर आत्मीय मनहरूमा आत्मीय स्वागत अभिवादन गरे कार्यक्रम स्वर्णिम प्रहरको चौधौ बसाईमा 24 घण्टा सातै दिन प्रसारित प्रवासी नेपालीहरूको आवाज अनि ढुकडुकी बन्न सफल नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको चौधौं बसैमा प्रकृतिका सहचारी प्रमोद के सोनीसँगै तपाईँकै शाब्दिक सहयात्री म विक्रम अर्पण आत्मीय यो कार्यक्रम नेपाली संचार अनलाइन रेडियोसँगै डब्लुडब्लुडब्लु डट नेपाली संचार डट कम मार्फत तपाईँ चाहेको अनि विश्वको सुप जुनसुकै गुनामा रहेर पनि हरेक आइतबार का मेलबोर्न अस्ट्रेलियाको समय राति दस बजे तथा नेपाली समय साँझ छ बजे कार्यक्रम फोर्निङ प्रहर सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोग गर्दा तपाईँले हाम्रो पात्र नेपाली क्यालेन्डर बिबिसी नेपाली सेवा नेपाली एफएम ट्युनिन रेडियो आई नेपाली रेडियो इन्टरनेट रेडियो लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ तपाईँकै मनको आवाज अनुभव अनुभूति सङ्घालिएका सुन्दर साहित्यिक शब्द बाटिका सँगै सब सबै विधामा रचित सृजनाहरू वाचन हुनेछन् यो बसाईमा पनि कार्यक्रमको पहिलो साङ्गीतिक सोगा स्वरूप वाचन जेलिराई रामकृष्ण ढकाल र लता मंगेशकरको आवाज शिखर सन्तोषको शब्दवित्र आनन्द अधिकारीको शब्द मिसाए गीतपछि फेरि पनि तपाईँ हाजिर हुने नै छु हामी सँगै रहनुहोला चमकी रहू फूल भंस फूली रह चमकी माया मुखी रहू बांज लीला बांजा बा नदी भंस बगी सृष्टि भंस चली, रहूं। नदी रहूं। चली रहूं। सबै संगा माया मोह रहूं बाथ सु बाथ रुम् ला वचनले घोषणा बरु ओठ्सी बस्छु बिझाउमा बरु आफै उडी दिन्छु नोस वचनले घोषणा बरु ओठ्सी बस्छु बिझाउ आखाहरूमा बरु आफै उडी दिन्छु कस को दुख मसला शांति मिलता सपना तो सपना हो हल्स बात सुन जीलांजे लीला बात सुन लीलाई बात <smallion> ना स्तुटे जाने खाना ना सिंघर को नोस छुटेरा जाने कसम रिया खाना न परोस को लगी झीनो सहारा बनना मरे पक्षी को स्वर्ग कसले पो देख्या कसले पो देखा छा बाछे लीलाय बासूंझे लीला बाथुंझी लीलाय बाथूंझीला ु औलाले ले ले ले ले लेखिएका शब्द कति आत्मीय संसार हुँदो रहेछन् त्यसैले म अक्षरमा पोखिन चाहेँ म आफू लेखिन चाहे, चाहे। आजको युगमा कम्प्युटर आफै कापी भएको छ र ऊ लागे पनि तर प्रिय मैले पहिलोपटक कोही रहेछु तिम्रो नामपत्र थाहा छैन कहिले पछि सुटुक्क नायनभित्र परेलीको बाटो हुँदै ज्यालबाट सूर्य चिहाइरहेकै बेला कोरि यो पत्र तिम्रो नाममा उसैलाई साक्षी राखेर रा। अक्षरहरूको बिचमा खोज्नु तिम्रो सुन्दर आकृति कोरि पठाएको छु मैले सायद तिमी ठिक्कै देखेर तिमीले पढिरहेछौ कोठाभित्र यो पत्र म निहारी रहेछु तिमीलाई शब्दभित्रबाट मैले तिम्रो हृदयको भाग पढ्नु छ सुन्नु छ हृदयको सङ्गीत खोज्नु छ एउटा मानव आकृति सजीव बनाउनु सधैँलाई के मन्जुर छ तिमीलाई मेरो प्रस्तावना यो गान्तकारी आत्मीयता मैले यो वैज्ञानिक युगमा पनि प्रयोग गर्न चाहेन अरू केही मैले त पत्रमा तिमीले हिँडेका पाइराका डोप छाम्न चाहे तिम्रो पसिनाले भिजेको बाटो चुम्न चाहे प्रिय म सोध म सत्य बोलिरहेछु प्रिय म सत्य बोलिरहेछु मैले अक्षर बनाउन सिकेँ सुरुमा कागजमा रङ भन्न सिकेँ आज पहिलोपटक पनि प्रेम प्रस्ताव अक्षरबाटै शब्दहरी बनाएर पुर्याउँदैछु तिमीसँग मेरो मन समर्पण गर्दैछु कि सूर्यले चिहाएको छ मलाई साक्षी राखेर रा। उसै नै गोरिरहेछु सायद उसरी नै तिमीलाई यतिखेर सूर्यले चिहाएको हुनुपर्छ तिम्रो कोठामा आशा छ भोलि यही सूर्यलाई साची राख्दै तिम्रो स्वीकारोक्ति पत्र आउनेछ हृदयको मिठो गुन्जन सँगै सुशीला भट्टको सम्प्रेषण शीर्षक प्रवासमा नेपाली पनि सूचना र मनोरञ्जनको विनय संसार अस्ट्रेलियाको मेलबोर्नबाट चौबिसै घण्टा सातै दिन निरन्तर सूचना र मनोरञ्जन दिन तपाईँ माझ इन्टरनेट मोबाइल तथा कम्प्युटरमा प्रभाषबाट प्रसारित पहिलो बहुभाषिक रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ साथै विश्वको जुन सुकै गुनामा रहेर पनि हाम्रा विभिन्न रेडियो कार्यक्रमसँगै नेपाली सञ्चार अनलाइन टिभी पनि डब्लूडब्लू डब्लू डट नेपाली सञ्चार डट कम मार्फत हेर्न सुन्न सक्नुहुनेछ स्वर्णिम प्रहरको चौध औ बसाइमा हुनुहुन्छ आत्म्युमन यति बेला तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु हेर त धेरै दिनपछिको भोकमा छौ हेर त धेरै दिनपछिको भोकमा छौ हरे बेसारा विसङ्गतिको रोखमा छौ एसआर मगर देउ देउदान आराए हेर त धेरै दिनपछिको भोकमा छौ हरे बेसहारा विसङ्गतिको रूपमा छौ एक्लै लडिरहेछ उत्यो पारीको सिमानामा एक्लै लडिरहेछ उत्यो पारीको सिमानामा हेर त धेरै दिनपछिको बोकमा छौ हरे बेसहारा विसङ्गतिको रूपमा छौ एक्लै लडिरहेछ उद्यो पारीको सिमानामा हराएका टिस्टा अनि काँगाको रोखमा छौ हेर त धेरै दिनपछिको भोकमा छौ हरे बेसहारा विसङ्गतिको रूपमा छौ मगर देउुरदाङ हालब हराइनमा रहनुभएका श्रष्टाको मुक्तक उठा यो चरणमा उहाँलाई पनि यो मेरो साथका लागि हार्दिक धन्यवाद यति बेला म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु कार्यक्रम फुर्णिङ प्रहरको बसाइमा यति बेला एउटा गजल उठाउँछु जितो खड्का गाउँले हुनुहुन्छ उर्लाबारी मोरमका श्रष्टा उहाँको गजल यो चरणमा म माथिको अभिभाडा बिर्सिएको छैन आमा म माथिको अभि छैन आमा मैले चाहिँ च्याद तारा छैन आमा म माथिको अभिभाडा छैन आमा पानी चुन्थ्यो वर्षा तमा उत्रिएको छानोबाट पानी चुन्थ्यो वर्षा तमा उत्रिएको छानोबाट सुत्ता देख्थ्यौँ जुन तारा बिर्सिएको छैन आमा म माथिको अभि भारा छैन दम्का रोगी बुढाबाबा खोक्दा खोक्दै मुर्छा पर्थे दम्का रोगी बुढा बाबा खोप्दा खोक्दै मुर्छा पर्थे उस्तै होला बाघबाट बेर्सिएको छैन आमा म माथिको अबी भाडा छैन आमा मैले चुसिया दस तारा बेर्सिएको छैन आमा खान लाउन दुःख पर्दा फोटुकीले बुढी कस्तै खान लाउन दुःख पर्दा पटुकीले गुडी कस्तै चलाएको त्यो गुजारा बेचिएको छैन आमा म माथिको अबिबारा बेर्सिएको छैन आमा मैले चुचिया दस तारा बेचिएको छैन आमा अझै पनि छाती दुख्छ अरू नदी सुसाउँदा अझै पनि छाती दुख्छ अरू नदी सुसाउँदा खोकु चिन्तामा दुनै खाडा बेचिएको छैन आमा म माथिको अभिबारा छैन आमा मैले चुचिया दस तारा छैन मिठो अनि मार्मिक गजल सृजनाका लागि जितु खड्का गाउँले प्रति पनि हार्दिक धन्यवाद यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सहभागत स्वरूप तिमी बिना शक्ति न हेमन्त शिशिरको स्वर शब्द अनि सङ्गीत यो चरणमा मिसाए गीतपछि फेरि पनि आज नै छौँ हामी सँगै रहनुहोला भिन्न त्रिकोटी र सीताको मेरो देश वीर बलभद्र र अरानीको मेरो देश मेरा अक्षरहरूमा उनीहरू लेखिएनन् भने म मुर्दा भएको सम्झिदिनु म भित्र हिमाल उठ्नुपर्छ पहाड बोल्नुपर्छ अनि तराई चुट्नुपर्छ मेरो रगत रातो भएर के भयो म भित्र कोसी र कर्णाली दुख्नुपर्छ मेरो मुटुमा मेरो देश ढड्किएन भने म मुर्दा भएको सम्झिदिनु माया विरतीका रङहरूमा मुटु पोखेर के भयो मेरी आमा देखिएन भने कागजका पानाभरि देश लेखेर के भो मेरो छातीमा देश भेटिएन भने भूगोलका सीमाहरूले मेरो देश छेक्यो भने म मूर्दा भएको सम्झिदिनु मेरा रुवाईमा मेरा आशाईमा म भित्र मेरो देश भेटिएन भने मेरो रगतको थोपा थोपामा पनि मेरो देश कत्तै भेटिएन भने नसम्झनु मलाई कसैले कहीँ कतै जिउँदो छ मरेछ भनिदिनु म मरेँ भने मेरो लासलाई नदिनु म मऱ्यो भने मेरो लासलाई नदिनु कसैले एक धरो तागब्ती मऱ्यो भने मेरो लासलाई नदिनु कसैले एक मुठी माथि मेरो लास गी र कागहरूको लन्च र डिनर बनाइदिनु मेरो लास स्याल र वासाहरूलाई जिम्मा लगाइदिनु कसैले सोध्यो भने भनिदिनु यसले देशलाई बिर्सेको थियो कसैले खोज्यो भने भनिदिनु यसले आमालाई बिर्सेको थियो महेश श्रेष्ठको देश बिर्सनेहरू आमा बिर्सनेहरू शीर्षकको कविता थियो मेलबोर्न अस्ट्रेलियाद्वारा सञ्चालित तथा नेपाल लगायत फ्रान्स युके मलेशिया युएसए इन्डियामा शाखा विस्तार भइसकेको प्रवासी नेपालीहरूप्रति लक्षित तथा ढुकडुकी अनलाइन रेडियो नेपाली संसार अनलाइन रेडियोसँग हुनुहुन्छ तपाईँ चौबिसै घन्टा सातै दिन प्रसारण हुने छोटो अवधिमै दर्जनौँ अवार्ड जित्न सफल अनि नेपाली अनलाइन रेडियो मध्ये सब सबैभन्दा बढी गुगल एप्लिकेशनमा उपलब्ध नेपाली संचार अनलाइन रेडियो भयो साथै डब्लुडब्लूब्लु डट नेपाली सञ्चार डट कम मार्फत यहाँले हाम्रा अडियो प्रस्तुति तथा नेपाली संचार अनलाइन टिभी पनि हेर्न सक्नुहुनेछ आत्मीय मन कार्यक्रम स्वर्णिमपरको चौधौं बसाईमा छौं प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यति बेला तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु थुप्रै सृजनाहरूमध्ये यति बेला एउटा लघुकथा उठाउँछु रमेश बाबु काफलेको प्रतिक्रिया शीर्षक लघुकथा यो बसाईमा उठाउने अनुमति चाहन्छु छोरी नाथी पाएर के काम छोरो पो पाउनुपर्छ त प्रथम सन्तान जन्मिदाको, सासूको प्रतिक्रिया सुनेर शान्तालाई दिक्क लागेको थियो उसकी सासुका दुई छोरा मात्र त थिए घरमा लक्ष्मी आइन् भने खुसी हुन्छन् होला भन्ने उसलाई लागेको थियो तर उल्टो भयो उसलाई त छोरा अथवा छोरी हुनुमा खास फरक परेको थिएन तर सासूको भनाइ उसलाई चित्त बुझेको थिएन अलिअलि पढेकी थिए शान्ता सम्झे छोरा अथवा छोरी हुनुमा ऊ कति पनि भागीदार चेलको जमाना पनि मा छोरा छोरीमा भेद गर्नु ठिक होइन उसले सासूलाई केही भनिन चुपचाप रहे दिनहरू बित्दै जाँदा सासुले फेरि मौका पारेर उसलाई छोरी जन्माएकोमा छेड हान्ने काम सुरु भयो पाहुनाहरू आएको बेला त्यस्तै अलि दुई चारजना भेला भएको बेला पारेर सासूले उसलाई छोरी पाएकोमा टोपस गर्न थाल्यो कान्छी बुहारी आमाईका कान्छा छोराले मन पराएर ल्याएकी जेठाले अझ बुहारी भित्र घरमा नाति नाति नाची छोरी भएकै कारण होला आमाईले नातिनीलाई उत्ति वास्ता पनि गर्दै थिएनन् शान्ताले सासूको यस्तो टोखोसो सुनेको नसुने गरेर पचाउँदै आएकी थिइन् दुई वर्षपछि शान्ताले अर्की छोरी पाए आमाईलाई काम पुगिहाल्यो एउटाले नभएर दुईवटा छोरी त उसले आश गरे विपरीत थियो नै यसपटक भने शान्तालाई पनि छोरो भए भए राम्रो हुने थियो भन्ने सब लागेको हो तर आफ्नै काखबाट जन्मिएकी अर्कै छोरीप्रति उसको कुनै विभेद थिएन सायद छोरो भइदिएको भए भन्ने भावना पनि सासूको कचकचको कारण पनि हुर्किएको थियो कि भन्ठानी फेरि पहिलेकै क्रम अझ घभूत रूपमा दोहोरिन थाल्यो सासूले उसलाई छोरा पाउन नसकेको आरोप पटक पटक लगाउन थाल्यो एक दिन त्यस्तै पारिवारिक जमघटमा सासूले उही कुरा दोहोऱ्याइन् शान्ताको सहनी धैर्य खुसीमा नागेछ क्या उसले प्रतिक्रिया दिने निदो गरे हामी धरतीले त जस्तो बिउ छ उस्तै फल फलाइदिने हो भने आफ्नै छोरालाई सोध्नु कि कस्तो बिउ राखिस् भनेर रा। मलाई के टोक्छ <ुण> त्यो रमेश बाबु काफलेको प्रतिक्रिया शीर्षको लघु कथा यो बसाइमा उठाए उहाँलाई पनि आफ्नै आभार लघुकथाका लागि यति बेला यो बसाईमा जीएम डिपु देवेन्द्र खोलाका पाँच सय केुम हाल दिल रोटीमा रहनुभएका श्रद्धाको गजल उठाउँछु यो चरणमा पुरा हुन नसके पनि तमाम सपनाहरू पुरा हुन नसके पनि तमाम सपनाहरू देख्न छोडिएको छैन खुलेआम सपनाहरू पुरा हुन नसके पनि तमाम सपनाहरू देख्न छोडिएको छैन खुल्याम सपनाहरू आउँछन् जान्छन् याद भेटिने छुटिनेका आउँछन् जान्छन् याद भेटिने छुटिनेका देखाएर मलाई यी सपनाहरू पुरा हुन नसके पनि तमाम सपनाहरू देख्न छोडिएको छैन कति त बदनाम सपनाहरू पुरा हुन नसके पनि तमाम सपनाहरू देख्न छोडिएको छैन प्रयाम सपनाहरू भित्रिन्छन् जीवनमा सधैँ चाहना भाव भित्रिन्छन् जीवनमा सधैँ चाहना भाव टुहिँदै र पलाउँदै बेकाम सपनाहरू पुरा हुन नसके पनि तमाम सपनाहरू देख्न छोडिएको छैन खुलेआम सपनाहरू किनबेज हुन्थ्यो भने सपना कल्पनाको किनबेज हुन्थ्यो भने सपना कल्पनाको बेच्दै हिँड्थे म त यी हराम सपनाहरू पुरा हुन नसके पनि तमाम सपनाहरू देख्न छोडिएको छैन खुलेआम सपनाहरू जीएम दिपु देवेन्द्रलाई पनि मिठो गजल सृजनाका लागि धेरै धन्यवाद यति बेला कार्यक्रममा तेस्रो सांगीतिक शोगात स्वरूप मलाई हेर्ने तिम्रो नजर शुरू प्रा साथ सारेको आवाज याङ गुरूङको शब्दभित्र खगेन्द्र पन्नाको संगीत मिसाए यो बसाईमा गीतपछि फेरि पनि हाजिर हुने माया लाए हृदय नाटने भदय नाटने मलाई हे तिम्रो नजर एपछि हृदय नै फाट्ने भयो हृदय नै फाट्ने भयो मलाई नि तिम्रो नजर साथी रखे खा को समाज कता अंत माया लाए पंत मया लाए पी हृदय नाटने भय हृदय नाटने भ बस्लान् सहरको रहरमा कतिजना बस्लान् यी ठुला ठूला घरमा कतिजना बस्लान् सहरको रहरमा कतिजना बस्लान् ए हजारौंको आँखामा राज गर्ने सुन्दरी ए हजारौंको आँखामा राज गर्ने सुन्दरी तिम्रो चाहिँ नजरमा कतिजना जना यी ठूला ठूला घरमा कतिजना बस्लान् सहरको रहरमा कतिजना बस्लान् यी आधुनिक सुकुमवासी हुन् आधुनिक यी आधुनिक सुकुमवासी हुन् आधुनिक किनारमा बगरमा कतिजना बस्लान् यी ठुला ठूला घरमा कतिजना बस्लान् सहरको कति जना बस्लान् नेपालले उतै काम मिलाइदियो भने यो नेपालले उतै काम मिलाइदियो भने यो विदेशको घरमा कतिजना बस्लान् यी ठूला ठूला घरमा कतिजना बस्लान् सहरको रहरमा कतिजना बस्लान् नवीन नेपाल भक्तपुरका स्रष्टाको गजल सृजना थियो आत्मीय मत तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको चौधौं बसाईमा नेपाली संसार अनलाइन रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति हो यो साथ साँचौं प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौं अन्तिम चरणमा तपाईँका केही सृजनाहरू उठाउनु छ मैले न्युयोर्कमा रहनुभएका स्रष्टाको गीत उठाउँछु भनु रोहोरुमको गीत यो बसाईमा भो मसँग अचेल नदीको कुरै नगर बाँच्न सिक्छु आफै बरु भइबगर भो मसँग अचेल नदीको कुरै नगर पानी जस्तो यो जिन्दगी सलल कहाँ बग्छ मान्छे भई जिउँदा घुम्ती काट्नु पर्दो रहेछ आँसु आस, सँगै बोकी घुम्ती पार गर्छु आँसु हाँसो सँगै बोकी घुम्ती पार गर्छु म मनै घोटी मनको घाउ आफै निको पार्छु भोमोसँग अचल नदीको कुरै नगर बाँच्न सिक्छु आफै बरु भई बगर भुइँकु चाहिँ डाँडा कला हुँदै उक्लिजाउँला बिहानीको लाली जस्तै एक दिन सिकाउँला मनको लट्ठी भन्दा डरु के हुन्छ र अरू भोमस नदीको कुरै नगर बाँच्न सिक्छु आफै बरू भाइ बगर न्यूयर्कमा रहनुभएका श्रष्टा मनु लोहरुङप्रति पनि हार्दिक कृतज्ञता यो गीतका लागि सरकारले जुनसुकै घडी भत्काउन सक्छ सरकारले जुनसुकै घडी भत्काउन सक्छ यहीँ भएको मेरो झुप्पडी भत्काउन सक्छ सरकारले जुनसुकै घडी भत्काउन सक्छ भरत सापकोटा रूपन्दै हाल काठमाडौँमा रहनुभएका स्रष्टाको मुक्तको मतला हो सरकारले जुनसुकै घडी भत्काउन सक्छ यहीँ भएको मेरो झुप्पडी भत्काउन सक्छ म झुप्रामा आमालाई राख्छु तिमी सम्पत्ति राख्नु म झुप्रोमा आमालाई राख्छु तिमी सम्पत्ति राख्नु सरकारले जुनसुकै घडी भत्काउन सक्छ यहीँ भएको मेरो झुप्पडी भत्काउन सक्छ म झुप्रामा आमालाई राख्छु तिमी सम्पत्ति राख्नु अनि हेरौला बोरीले कुन बढी भत्काउन सक्छ सरकारले जुनसुकै घडी भत्काउन सक्छ यहीँ भएको मेरो झुप्पडी भत्काउन सक्छ काठमाडौँ आत्मीय मन तपाईँले स्वर्णिम प्रहरको चौधौँ बसाय कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नबुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना साथी हजार को एट जीमेल डट कम एसए टीएचआई एचएजेयूआर के साथै फेसबुकमा स्वर्णिम प्रोफाइल र पेज अनि अस्ट्रेलियामा पनि यहाँले सहयात्रा तय गर्न सक्नुहुनेछ एउटा जानकारी स्वर्णिम प्रहर अबका अङ्कहरू नेपाली सञ्चार अनलाइन रेडियो सँगै डब्लु डब्लु डब्लु डट मेरो मनको साथी डट ब्लक स्पोर्ट डट चाहेको बेला कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ यति जेल आफ्नो महत्त्वपूर्ण समय खर्चिएर सोलिम्पोर सँगै नेपाली सञ्चार अनलाइन रेडियो सँगै धेरै धेरै धन्यवाद हामी बिचको आत्मीयतालाई अझै निकट बनाउने माध्यम नेपाली सञ्चार अनलाइन टिम अस्ट्रेलिया प्रति हार्दिका बात कार्यक्रमको अन्तिम चरणमा रामभक्त जोजिजु र इतु जोजिजुको आवाज राजु नेपालको शब्दभित्र किरण कडेलको सङ्गीत मिसाउँदै दुधै दुधले नुहाउनु दिने तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद केसवनीसँगै म तपाईँकै के शाब्दिक सहयात्री विक्रम अर्पण खोजी लियौँ तपाईँको एक हप्ता सुखद अनि रमाइलो विद्युत हस्त अर्को हप्ता भेटौँला नमस्कार कत लग कहले कत मंगल भगवान तनुरी मंगल भगवान तनुरी कधली भरी तिम्रो मंगली गाए